थ्री पिएम दिउँसोको तिन बजे के के सुदूर, के सुदूर के के दरबार सब को साझा यूनिटी खबर सत्यता संतुलन विश्वसनीयता को पर्याय यूनिटी एफ एम बयानबे थोप्लो दुई मेगा हर्ज यूनिटी खबर चिनिया राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो पर्याप्त लगानी भए दस वर्षमा नेपालले ने चन्द्रमा रकेट परिक्षेपण गर्न सकिने नेपाली वैज्ञानिकको दावी पर्सामा गाजा तस्कर र प्रहरी बीचको गोली हानहान कोरियन भाषा परीक्षाका लागि एक्काइस केन्द्र तोकियो न्युक्लियर सप्लाईको रूपमा सामेल गराउन चीनले नटेरेपछि भारत रुससँग गुहार माग्दै अमेरिकामा नाइट क्लबमा भएको गोलाबारीमा पचासजना मारिए र कोपा अमेरिका, को अमेरिका फुटबलमा ब्राजिल समूह सडकबाट बाहिरियो इक्लेवर हाइटीलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फिर्को मोडुलेसनको बयानब्बे दशमलव दुई मई घाँस र इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रत्यक्ष चिनको भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुलले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनिया राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेको पत्र चिनिया उपप्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् पुलले उक्त पत्र चीनका उप प्रधानमन्त्री वाङ याङलाई चिनको युना युनान, युनान प्रान्तको कुनै मा भएको भेटमा हस्तान्तरण गरेका हुन् चीन भ्रमणमा रहेको उपराष्ट्रपति पुन नेतृत्वको नेपाली टोलीले हिजो कुन मिङका विभिन्न कार्यक्रममा भाग लिनुका साथै चीन सरकारका उच्च पदाधिकारीसँग भेट गरेका छन् उपराष्ट्रपति पुनले चौथो चीन साउथ एसिया एक्सपो र चौबिसौँ पुन्मिङ मेला भएको स्थान दियान्ची अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रको अवलोकन गरेका छन् उद्घाटन वक्तावेमा उपराष्ट्रपति पुनले चीन र दक्षिण एसियाबीच आर्थिक सामाजिक सांस्कृतिक तथा जनस्तरको आदान लागि एक्सपो महत्त्वपूर्ण हुने बताएका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको अधिकतम प्रयोगबाट मात्रै मुलुकको विकास सम्भव रहेको बताएका छन् बिपी कोइराला मेमोरियल प्लान्टेने प्लानेटेरियम तथा अब्जर्भेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले आज राजधानीमा गरेको कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासबाटै परिवर्तन सम्भव हुने बताएका हुन। उनले विज्ञान तथा प्रविधिको क्षेत्रमा ध्यान दिन वैज्ञानिकहरूलाई आग्रह गरेका छन् विज्ञान र प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले लगानी बढाउने योजना बनाइरहेको उनको भनाइ थियो प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकको प्रोत्साहन बढाउन सरकारले विशेष योजना बनाए बना जानकारी दैज्ञानिक विज्ञान रविधि के क्षेत्र में लगानी अत्यंत कम भारत गुनासो कर प्रविधिक क्षेत्र में पर्याप्त लगानी भर्ष में चंद्रमा में रकेट प्रक्षेपण कर सकने बताया विज्ञान और प्रविधि के क्षेत्र में नीतिगत खोज जरूरी रहता सरकारसंग आग्रह कर सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले कामु प्रधान न्यायाधीश सुशीला कार्की नातेदार भएकाले आफू विरुद्धको मुद्दा हेर्न नमिले जिकिर गर्दै दर्ता गरेको निवेदन खारेज गरिदिएका छन् कार्कीले कामु प्रधान न्यायाधीशसँग आफ्नो साथ पुस्ते नाता पर्ने भन्दै आफू विरुद्धको मुद्दा हेर्न नमिल्ने दावी गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए पर्साको शङ्कर सैया शङ्कर सर गाविसमा गै राति लागु औसत कारोबार र प्रहरी बीच गोली हानाहान भएको छ गाविसको वडा नम्बर आठमा पर्ने भूलबही खोलाको बगरमा राति एघार पैँतालिस बजेको समयमा प्रहरी र गाजा तस्कर बीच गोली हानहान भएको हो पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी मकवानपुरबाट पर्सा भित्री आउन लागि प्रतिबन्धित लागु औषध गाजा र चरेस नियन्त्रणमा लिन लिन लुकिएर बसेका सुरक्षाकर्मीलाई लक्ष्य गरी तस्करहरूले गोली प्रहार गरेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उप भूपेन्द्र बोगटीले जानकारी दिएका छन् गोली हानाहानमा दुवैतर्फबाट कुनै मानवीय क्षति नभएको बताएको छ प्रहरीले प्रतिकार गरेपछि अधारको फाइदा उठाउँदै तस्कर फरार हुन सफल भएको प्रहरीले जनाएको छ भिडन्त पछि घटनास्थलका निरीक्षण गर्दा प्रहरीले दसवटा पोकामा एक किलो गाजा फेला पारेको थियो आगामी असारको चार र पाँच गते हुने कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ इपिएस कोरिया शाखाले परीक्षार्थीको सिम्बोल नम्बर अनुसार एक्काइसवटा परीक्षा केन्द्र तोकेको छ काठमाडौँमा अठारवटा केन्द्रहरू तोकिएका छन् भने पोखरामा तिनवटा केन्द्र राखिएका छन् परीक्षा सञ्चालनको अवलोकन गर्न कोरियाबाट पचासजना सरकारी अधिकारी आउनेछन् उनीहरू विभिन्न परीक्षा केन्द्रमा पुगेर अनुगमन गर्नेछन् सबै केन्द्रमा दुवै दिन परीक्षा दुई शिफ्ट सञ्चालन हुनेछ पहिलो शिफ्टको लागि बिहान आठ बजे र दोस्रो शिफ्टका लागि दिनको बाह्र तिस बजेसम्म परेसिया हलभित्र प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ कञ्चनपुरको बेलौरी नगरपालिका पासमा आज एकजना भारतीय नागरिकको सफेला परेको छ भारतको उत्तर प्रदेशको कमलापुरी कलनी बस्ने पचहत्तर वर्षीय राम बिलासको सप प्रहरीले उखुबारीमा फेला पारेको हो साइकलसहित उखुबारीमा सप फेला इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले बताउनु भएको छ सपको अनुसन्धानको कार्य भइरहेकाले मृत्युको कारणबाट अहिले नै भन्न नसकिने उहाँले बताएका छन् भारतमा रहेका उनका आफन्तलाई खबर गरिएकाले आएपछि घटनाबारे थप जानकारी हुने उनको भनाइ छ अब देश बाहिरका खबर न्युक्लियर सफ्लायर्स ग्रुपमा सामेल हुन प्रयासरत भारतलाई चिनले नसक् सघाएपछि रुससँग गुहार माग्न थालेको छ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्यालिदिमिर पुटिनसँग टेलिफोन मार्फत गुनासो पोखेका छन् उनले स्व ग्रुपमा भारतको सदस्यका लागि रुसको सहयोग मागेको बताएको छ सो ग्रुपमा सामेल हुन भारत र पाकिस्तानले आफ्नो बलबुताले भ्याएसम्म प्रयास गरिरहेका छन् तुलनात्मक रूपमा विश्व समुदायमा भारतले धेरै समर्थन जुटाए पनि चिनले समर्थन नगर्दा उसको प्रयास तत्कालका लागि विफल भएको छ चिनले नयाँ आवेदनका लागि शर्त खुकुलो बनाउन नहुने प्रस्ताव गर्दै आएको छ परमाणु अपरास सम्बन्धीमा भारतले हस्ताक्षर नगरेसम्म उनलाई न्युक्लियर सप्लायस ग्रुपमा राख्न नसकिने चीनको अडान छ रूसी राष्ट्रपति कार्यालयले मोदी पुटिन टेलिफोन वार्ता भएको पुष्टि गरेको छ सो कार्यालयका अनुसार मोदीले पुटिनलाई फोन गरेका थिए अमेरिकी राज्य डको आयरल्यान्डको एक रात्रि कलबमा भएको गोलाबारीमा मेको सङ्ख्या पचासजना पुगेको छ राष्ट्रपति बारक ओबामाले गोलाबारीको यस घटनालाई दर्जनौ बेसुर मानिसका माथिको भीषण नरसंहार बताएका छन् व्हाइट हाउसले जारी गरेको एक विज्ञप्तिमा उनले बन्दुक चलाउने कार्य आतङ्कवादी कार्य भएको भन्दै क्षमा गर्न नसकिने जनाएका छन् उनले हत्याको कारणबारे कुनै नतिजा अहिले पुग्न नसकिएको बताएका छन् उक्त सहरमा मेयर बडी डायरका अनुसार फ्लोरिडामा आपतकालीन अवस्था लागू भएको छ गोलाबारी मस्लिङको एक कलबमा भएको थियो अयरल्यान्डका मेयरका अनुसार गोलाबारीमा पचासजनाको ज्यान गएको छ भने पचासभन्दा बढी घाइते भएका छन् प्रहरीका अनुसार आक्रमणकारीको रात्रिकलभित्रै मृत्यु भएको छ उनी अमेरिकी नागरिक भएको प्रहरीले जनाएको छ खबर अन्त्यमा अब एउटा खेल खबर कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान सकिएको खेलमा पेरुले ब्राजिललाई एक शून्यले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ विवादास्पद खेलमा पेरुका लागि राहुल रिडियासले पचहत्तरौँ मिनटमा निर्णायक गोल गरेका थिए हारपछि ब्राजिलको यात्रा भने समूह चरणबाटै टुङ्गिएको छ रुडियासले गोल विवादास्पद बने को ब्राजिल का खिलाड़ी हैंडल बल भोल ना को दावी करेपनी रेप्रीले गोल दिए पेरू ने अग्रता लिखे हो अंतिम समय दुबई टोली थप गोल होना सकेन जिसका कारण ब्राजिल करते पेरू क्वाटर फाइनल में पुगक हो ब्राजिल को यात्रा भुंगी को आज बिहान संपन्न अर्क खेल में बेडरले हाइटीलाई चार शून्यले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ यो सँगै दिउँसोहरू पुन एकपटक सिन्डिया राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्ति पर्याप्त लगानी भए दस वर्षमा नेपालले चन्द्रमा रकेट प्रक्षेपण गर्न सकिने नेपाली वैज्ञानिकको दावी पर्सामा गाजा तस्कर र प्रहरी बिचकोली हानहान कुलिङ भाषा परीक्षाका लागि एक्काइस केन्द्र तोकियो न्युक्लियर सप्लायर्स ग्रुपमा सामेल गराउन चीनले नटेरेपछि भारत रुससँग गुहार माग्दै अमेरिकामा नाइट क्लबमा भएको गोलाबारीमा पचासजना मारिए र कोपा अमेरिका फुटबलमा ब्राजिल समूह चरणबाटै बाहिरियो इक्वेडर हार्टीलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश हवस् त समाचार सर्भर गर्नुभएकोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्राविधिक मित्र वीरेन्द्रलाई पनि विशेष धन्यवाद भन्दै समाचार बुलेटिनबाट मलाई पनि आज्ञा दिनुहोस् नमस्कार